र्पण सबैका लागि सधैँका लागि रेडियो अर्पण एक सय चार थुप्रो पाँच समय ग्रहसँगै इन्टरनेट भएको दिउँसो प्रधानमन्त्री कोइरालालाई आजबाट रेडियोथेरापी उपचार पद्धति सुरु दुई हप्तामा रेडियोथेरापी पूरा हुने अमेरिकी चिकित्सकहरूको भनाई अदालतको अफेहेलना सम्बन्धी विधेयकमा ए माओवादीको असन्तुष्टि विधेयक विरूद्ध संसदमा सशक्त आवाज उठाउने ए दक्ष प्रचण्डको भनाई श्रियाली विपक्षी समूहका लागि पचास करोड डलरको सहायता गर्न अमेरिकी राष्ट्रपति ओबामाद्वारा संसदलाई आग्रह अलकायदा लडाकुले एमानको सैनिक र हवाई अल्टामा आक्रमणमा तेह्र सेनाको छ्यान गयो र जर्मनी अमेरिका बेल्जियम र अल्जेरिया विश्वकप फुटबलको अन्तिम सोह्रमा प्रवेश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 अब समाचार विस्तारमा प्रधानमन्त्री सुशील कोइरलाको फोक्सोमा क्यान्सर भएको पुष्टि भएपछि उहाँलाई आशाबाट रेडियोथेरापी उपचार पद्धति शुरू गरिएको छ आफूलाई क्यान्सर भएको पुष्टि भएपछि प्रधानमन्त्री कोइरलाले अमेरिकाबाट कार्यवाह प्रधानमन्त्री वामदेव गौतमलाई टेलिफोन गरी आफ्नो अनुपस्थितिमा सरकारका कुनै पनि काम नरोक्न विशेष निर्देशन दिनुभएको छ प्रधानमन्त्रीका निजी चिकित्सक डाक्टर कवीरनाथ योगीले फोक्सोमा देखिएको सेतो दाग क्यान्सर भएको पुष्टि पुष्टि भएको जानकारी दिनुभयो उहाँले आजदेखि रेडियोथेरापी पद्धति शुरू गरिएको पनि बताउनुभयो प्रधानमन्त्रीलाई दमका कारणले अक्सिजन कम भएको र त्यसैले इन्फेक्सन भएपछि क्यान्सर देखिएको डाक्टरहरूको भनाइ छ फोक्सोले लिन सक्ने अक्सिजनका आधारमा कोइरालालाई रेडियोथेरापी प्रयोग गरिएको योगीको भनाइ छ अमेरिकी चिकित्सकहरूले दुई हप्तामा रेडियोथेरापी पूरा हुने कार्यतालिका दिएको प्रधानमन्त्री कोइरालाको उपचारमा सँगै अमेरिका रहनुभएका डाक्टर कविर नाथ योगीले बताउनुभयो डाक्टर योगीले कोइराला आगामी दिन भित्र नेपाल आइपुग्ने भयो। उहाँले एक दुई व्यक्ति बाहेक अरूमा देखिएको यस्तो रोग निको हुने दावी गर्नुभयो यता विभिन्न राजनैतिक दलका नेताहरूले पनि फोन मार्फत प्रधानमन्त्री कोइरलाको स्वास्थ्य अवस्थाका बारेमा जानकारी लिइरहेका छन् कङ्ग्रेस नेत्री सुजता कोइरलाले पनि आफूसँग भएको कुराकानीमा डक्टरहरूले आतिनुपर्ने अवस्था नभएको जानकारी दिनुभएको थियो एकीकृत नेकपा माओवादीका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले सरकारले संसदमा पेश गरेको अदालतका अवेलना सम्बन्धी विधेयक विरुद्ध संसदमा सशक्त आवाज उठाउने बताउनु भएको छ अभिव्यक्ति स्वतन्त्रता कुण्ठित गर्ने काम गर्न नहुने भन्दै प्रचण्डले गलत रूपमा विधेयक अवस्था आएका विरुद्ध ससक्त आवाज हो। उठाने बता आज विराटनगर विमस्थल में पत्रकार विधेयक मफत नागरिक को मौलिक हक लिशिपणी करो राो संकेत यसले राम्रो संकेत गरेको छैन प्रचण्डले भन्नुभयो यही अवस्थामा विधेयकलाई पारित गर्न खोजिन्छ भने हामी त्यसलाई पारित हुन दिँदैनौ संविधान बनाउने पक्षमा आफ्नो दल रहेको स्पष्ट पार्दै अध्यक्ष प्रचण्डले विभिन्न दल मिलेर गठन गरेको मोर्चाले संविधान निर्माण प्रक्रियालाई सहज बनाउने दावी गर्नुभयो मरङको गोठखाउँमा आज आयोजना गरिएको एक दिनै क्षेत्रीय प्रशिक्षणमा पुग्नुभएका उहाँले पार्टीभित्रका असन्तुष्टिहरू धेरै मिलेको बताउनुभयो कार्यक्रममा सहभागी हुन ध्यक्ष प्रचण्ड नेता बाबुराम भट्टराई उपाध्यक्ष नारायण काँच श्रेष्ठ प्रकाश लगायतका नेताहरू पुगेका छन् एक दिनै क्षेत्रीय प्रशिक्षणमा पूर्वी क्षेत्रका कोचिला लिम्बुवान र किरातका गरी सात सय कार्यकर्ता सहभागी हुनेछन् संविधान सभाको बैठक आज पनि जारी छ संविधान सभा भवन नयाँ वानेश्वरमा जारी भएको बैठकमा सांस्कृतिक र सामाजिक अज्ञबद्धताको आधार निर्धारण समितिको प्रतिवेदनमा उल्लेखित सहमतिको निकोल र अल्पसंख्यक तथा सीमान्तकृत समुदायको अधिकार संरक्षण समितिको मसौदामा भएका सहमतिको निकोल सम्बन्धी प्रतिवेदनमाथि सुभासदहरूले आफ्नो धारणा राख्दैछन् सुभासदहरूले लामो समयदेखि थिचो मेचो बेहोर्दै आएका अल्पसंख्यक सीमान्तकृत र आदिवासी जन जातिको अधिकारको सुनिश्चितका लागि सहमतिका आधारमा लोकतान्त्रिक अग्रगामी र प्रगतिशील संविधान जारी गर्न आवश्यक रहेको बताएका छन् सीमान्तकृत अल्पसंख्यक र लोभ उन्मुख जाति जनजातिको अधिकारलाई स्थापित गराउन तथा जीवन स्तरमा सुधार ल्याउन उनीहरूलाई निर्णायक तहमा पुर्याउने व्यवस्था संविधानले नै सुनिश्चित गरिनुपर्ने मार्क्स बासदहरूले राखेका छन् मुलुकमा अब कसैलाई पनि सीमान्तकृत राखिनु हुँदैन भन्नेमा सबै प्रतिबद्ध हुन जरुरी जनआन्दोलनको बलमा विकास गर्न सामाजिक विविधतालाई कायम गरेर संसारलाई उदाहरण देखाउन आवश्यक भएको तर्क गरेका छन् सचिव टोकबहादुर राई अध्यक्ष पुष्पकमल दाहालले पुरानो शैली र विचारबाट पार्टी सञ्चालन गरेकै कारण पार्टी कमजोर बन्दै गएको आरोप लगाउनु भएको छ रिपोर्टर्स क्लब दाङ शाखाले आज तुलसीपुरमा गरेको साक्षात्कारमा नेता राईमाझी र दक्षिण दाहाललाई नयाँ आवश्यकता सोच विचार र नयाँ संगठनका लागि पुरानो शैलीमा सुधार गर्नुपर्ने सुझाव दिनुभयो उहाँले यस्तै शैलीले अब पार्टी सञ्चालन हुन नसक्ने भन्दै विज्ञ व्यक्तिहरूको खोजी भइरहेको बताउनु नेता राईमाझीले पार्टीको पराजय हालै श्लेषण गर्न सकिने भन्दै पार्टीभित्रको आन्तरिक द्वन्द समाधान गर्न नसक्ने नेतृत्वले अन्य पार्टीहरूसँग गर्ने भनिएको कार्यगत एकता र मोर्चाको कुनै पनि अर्थ नहुने बताउनु भयो नेकपा मालिक स्थायी कमिटिको बैठक आज बस्ने छ महाधिवेशन नसकिँदै गरेकाले महाधिवेशन रहेर बैठक बस्न लागेको सचिव युवराज किवारीले जानकार दिनुभयो महाधिवेशनको तयारीको बारेमा भइरहेको काम लगायत विभिन्न विषयमा देखिएको मतभेदमा पनि छलफल हुने जनाइएको छ हिजो मूल व्यवस्थापन समितिको बैठकमा माधव कुमार नेपाल र केपी शर्मा ओली पक्षले स्वयंसेवक परिचालन विद्युतीय मतदानको विश्वसनीयता लगायतका विषयमा एकापसमा प्रश्न उठाएको जस्ता विषयमा पनि छलफल हुने नेताहरूले बताएका छन् सरकारले पुरानो वैदेशिक सहायता नीतिलाई प्रति प्रतिस्थापन गर्दै आस नया विकास सहायता नीति सार्वजनिक गर्ने भएको छ बाह्र वर्ष पुरानो वैदेशिक सहायता नीतिलाई विकास सहायता नीति नामकरण गरी त्यसमा सामयिक परिमार्जनसित नया नीति सार्वजनिक गर्न लागि हो वैदेशिक सहायताको प्रभावकारी परिचालन निर्धारित लक्ष्य प्राप्ति तथा सरकारले निर्धारण गरेका प्राथमिकताका क्षेत्रमा विकासका साझेदारको सहयोगको अधिकतम उपयोगमा केन्द्रित नयाँ नीतिले नेपालको आर्थिक सामाजिक विकासका साझेदारहरूको चासो र चिन्तालाई सम्बोधन गर्ने निर्वाचन आयोगले मंसिर चार गते भएको संविधान सभा चुनावको खर्च नबुझाउने राजनीतिक दलहरूलाई सफाई पेश गर्न सात दिनको समय दिएको छ अहिलेसम्म खर्च बेमा नबुझाउने चौबिस दललाई जा किन ंद सफाई पेस्कना आसदि सात दिन को समय दीवाचन आयोग ने जनाच विवरण न बुझाने में संविधान सभा एक सीट रहूचना संचार मंत्री राजोर यादव नेतृत्व को मधेशी जनअिकार फोरम गणतांत्रिक समेत अन्य दल में राष्ट्रीय विस पार्टी सद्भावना पार्टी यूनाइटेड नेपाल लोकतांत्रिक समजवादी दल अखंड सुदूर पार्टी नेपाल शिवसेना नेप लिंबान मुक्ति मोर्चा नेपाल मधेशी जुन... नेपाल मधेसी जनता दल समाजवादी लगायत सभामा प्रतिनिधित्व गर्न सेटका सात दलले संघीय गणतान्त्रिक मोर्चा बनाउने निर्णय गरेको प्रति पाएको विचार के छ यस सही निर्णय बी कुरा मात्र हो सी कङ्ग्रेस र एमाले चुनौती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 पालु ट्राफिक खबर यति बेला नानगढे टोडाबेरीग सडक खण्ड खुल्ला छ त्यसै गरी नानगढ मोगलिन मोग्लिन्द ओबिसी काठमाडौँ सडक खण्ड मोगलिन्द मौली पोखरा सडक खण्ड र नानगढ प्रासेबुटोल सडक खण्ड पनि खुल्ला छ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 मौसम सम्बन्धी जानकारी चितवन जिल्लाको आजको अधिकतम तापक्रम छत्तिस डिग्री सेल्सियस र न्यूनतम तापक्रम तेइस डिग्री सेल्सियस र मौसम पूर्वानुमान महाशाखाले सुनाएको छ त्यस्तै ते आशा दिनभर घाम लागे बेलुका भने पानी पर्न सक्ने सम्भावना रहेको महाशाखाको भनाइ छ मौसम हेरिसो प्रति भई आफ्नो खेत बालीको काम गर्नुहुन किसानहरूलाई अनुरोध छ एस अर्पण मौसम जुवानी सामुदायिक पुस्तकालय द्वारा जनहित काग जारी गरिये को हो। अन्तर्राष्ट्रिय समाचार अमेरिकी राष्ट्रपति बाराक ओबामाले सिरियाले विपक्षी समूहका लागि 50 करोड डलरको सहायता रकम पारित गर्न संसदलाई आग्रह गर्नुभएको छ यो रकम विपक्षीलाई प्रशिक्षण हतियार आपूर्तिका लागि हुने र रा। सिरियाका राष्ट्रपति बस्र अल असदको सैन्य फौजको प्रतिकार गर्न सहयोग पुग्ने वाइट हाउसले जनाएको छ अमेरिकी सहायता रकमले इराकमा सङ्घर्षरत आइसिसी लगायत इस्लामिक लडाकु समूहको प्रतिकार गर्न सकिने तथा इराकमा नागरिक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 संदिग्ध अलकायदा लडाकुहरूले एमान पूर्वी सहर सिओनको सैनिक अखण्ड र हवाई अड्डामा छुट्टाछुट्टे आक्रमण गरेका छन् आक्रमणमा कम्तीमा तेह्रजनाको मृत्यु भएको अन्तर्राष्ट्रिय सञ्चार माध्यमहरूले जनाएका छन् एक आत्मघाती आक्रमणकारीले सैनिक अखण्डको प्रवेशद्वारमा विस्फोटक पदार्थले भरिएको कार विस्फोट गराएका थिए जसमा चार सैनिकको मृत्यु भएको जनाइएको छ हवाई अड्डाको आक्रमणमा दुई सैनिक र चार आक्रमणकारी समेत मारिएको बताइएको छ खेल समाचार गई राति तथा आज बिहान भएको खेलमा जर्मनी अमेरिका बेल्जियम र अल्जेरिया विश्वकप फुटबलको अन्तिम सोह्रमा प्रवेश गरेका छन् अमेरिकालाई एक सुन्ना गोलले हला हराउँदै जर्मनी समूह जीको विजेताको रूपमा नक्काट चरणमा प्रवेश गरेको हो यस्तै अर्को खेलमा क्रिस्टियानो रोनाल्डो गोलबाट खानालाई हराउन सफल भए पनि पोर्चुगलको विश्वकप यात्रा टुङ्गिएको छ अमेरिकासँग समाचार अङ्क भए पनि गोल अन्तरको आधारमा अमेरिका उपविजेता बन्दै अन्तिम सोह्रमा प्रवेश पायो पोर्चुगलले खानालाई हराए पनि अघिल्लो चरणका लागि प्राप्त हुन सकेन पोर्चुगलले खानालाई दुई एक गोल अन्तरले हराएको हो यस्तै समूह यस अन्तर्गत आँसी बिहान भएको खेलबाट बेल्जियमले कोरियालाई सुन्नाका विरुद्ध एकले हराएको छ जेसँगै बेल्जियम पनि अन्तिम स्वरमा प्रवेश गरेको छ भने आँसी बिहान भएको अर्को खेलमा रुससँग एक एक बरावरी खेले पनि अल्जेरिया अघिल्लो चरणमा प्रवेश गर्न सफल भएको छ विश्वकप इतिहासमा अल्जेरियाको यो पहिलो सफलता पनि हो अर्को चरणको खेल अब भोलिदेखि हुनेछ दिउँसो को प्रधानमन्त्री कोइरालालाई आजबाट रेडियोथेरापी उपचार पद्धति श्रु दुई हप्तामा रेडियोथेरापी पूरा हुने अमेरिकी चिकित्सकहरूको भनाई अदालतको अवेलना सम्बन्धी विधेयकमा ए माओवादीको असन्तुष्टि विधेयक विरुद्ध संसदमा सशक्त आवाज उठाउने ए माओवादीका अध्यक्ष प्रचण्डको भनाई श्रियाले विपक्षी समूहका लागि पचास करोड डलरको सहायता गर्न अमेरिकी राष्ट्रपति ओबामाद्वारा संसदलाई आग आग्रह अलकायदा लडाकुले एमनको सैनिक र हवाई अड्डामा गरेको आक्रमणमाथि रचनाको च्यान गयो र जर्मनी अमेरिका बेल्जियम र अल्जेरिया विश्वकप फुटबलको अन्तिम सोह्रमा प्रवेश दिउँसो जय गलीसु रियल एस्टेट एंड